फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास शून्य नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता आर्याल सरकारले संविधान र विकास सँगसँगै अगाडि बढाउने सहित आज आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ दिउँसो तिन बजे बोलाइएको व्यवस्थापिका संसदको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति डाक्टर रामवरुण यादवले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने बुझिएको छ संविधान निर्माण र विकास सँगसँगै भन्ने योजनासहित सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ कृषि को आधुनिकीकरण ऊर्जा संकट निवारण और बेरोजगारी हटा केन्द्रित गरी नीति तथा कार्यक्रम तैयार पारे भूमि को सक्लाबन्दी र सामूहिक खेती प्रणालीमा पनि जोड छ राष्ट्रिय गौरवका आयोजनामा रकम नघटाई विकास निर्माणलाई तीव्रता दिइने र खरिद प्रक्रिया थप व्यवस्थित बनाउने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा राखिएको छ अहिले जारी मन्त्री परिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपति यादव कहाँ पुर्याइने जनाएको छ दिउँसो राष्ट्रपति यादवले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ प्रधानमन्त्री सुशील कोइराला उपचार सकी अमेरिका फिर्ता हुन समय लाग्ने भएकाले नीति तथा कार्यक्रम समयमा नै प्रस्तुत गर्न लागि छ को प्रधानमन्त्री कोइराला कोइरालाले अमेरिकाबाट टेलिफोन गरी नीति तथा कार्यक्रम र बजेट नरोक्न आग्रह आग्रह गर्नु भएको छ यसैबीच व्यवस्थापिका संसदले गर्ने सबै तयारी पुरा भएको जनाएको छ राष्ट्रपति यादवलाई छुट्टै बस्ने व्यवस्था स्वागतका लागि आवश्यक गृह उपराष्ट्रपति प्रधान लगायतलाई बस्ने व्यवस्था कुटनीतिक नियोग सरकारका उच्च अधिकारी सबैलाई बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ नेकपा एमाले महाधिवेशनका लागि आजदेखि काठमाडौँको पिरकोटी मण्डपमै सचिवालय स्थापना गर्ने जनाएको छ अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागि एमाले जनाएको छ एमाले यस पटक विद्युतीय मतदान प्रणालीबाट नेतृत्व चयन गर्ने जनाएको छ त्यसका लागि प्रतिनिधिको नामावली कम्प्युटर प्रणालीमा राख्ने काम भइरहेको पनि बताइएको छ यसै विभिन्न पदमा उम्मेदवारी दिनका लागि पनि अनलाइनबाटै फारम भर्न सक्ने व्यवस्था समेत मिलाइएको एमाले स्रोतले जनाएको छ एमालेको महाधिवेशन यही असार उन्नाइस गतिदेखि सुरु हुँदैछ आज असार पन्ध्र गते एघारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ धान खेतीमा आधुनिकीकरण खाद्यान्न आयातमा न्यूनीकरण भन्ने नाराका साथ सरकारी तथा गैर सरकारी सङ्घ संस्थाको पहलमा विभिन्न कार्यक्रमको आयोजना हुँदैछ नेपाल कृषि अनुसन्धान परिषद नागको आयोजनामा आज बिहान कुमल धान दिवस विशेष कार्यक्रम भइरहेको छ त्यसै गरी कृषि विभागले ललितपुरको लेमा र देशभरिका जिल्ला कृषि कार्यालयले जिल्ला जिल्लामा धान दिवसको कार्यक्रमको आयोजना गरिरहेका छन् धान दिवस तथा रोपाईँ महोत्सव मनाइरहँदा किसानले भने यस वर्ष समयमै रोपाइ गर्न पाएका छैनन् मनसुन सक्रिय हुन नसक्दा रोपाईँ गर्न पुग्ने गरी वर्षा कम भएको छ त्यसैले सिँचाइ सुविधा भएका ठाउँमा मात्रै अहिलेसम्म रोपाइ भएको छ यस वर्ष अहिलेसम्म करिब नौ मात्रै रोपाई भएको कृषि मन्त्रालयले जनाएको छ पानी को भर पर्ण असारोहर यह बेलासम झंडे पंद्रह क्षेत्र में रोपाई भैस आज को दिन धान रोपाई दही चिउरा खाएर असार पन्द्र मनाने प्रचलन छही चिरा के शरीर में ऊर्जा दिने भागान रोपाई संगे दही चिउरा खाने पंद्रह असारो रोपे मूरी उब्जाने दिन का रूप में लिने इराकी सेनाले तिर्केट शहरमा फेरि नियन्त्रण कायम गरेको दावी गरेको छ शनिबारदेखि आइएसआईएस लड़ाकु विरूद्ध आक्रमण शुरू गरेको सेनाले तिर्कतीलाई विद्रोहीको कब्जाबाट मुक्त गरेको दावी गरेको बीबीसीले जनाएको छ सेनाले आफ्नो कार्यवाहीमा साठीजना सुन्ने लड़ाकु मारिएको पनि बताएको समाचारमा उल्लेख गरिएको छ सेनाले त्रिक्किट गभर्नर निवासमा नियन्त्रण कायम गरेको दावी गरेको छ तर आइएसआइएस लडाकुले भने सेनाको दावीको खण्डन गर्दै सैन्य हमला असफल भएको जनाएको छ सरकारी टिभीले हजारौँ सैनिक ट्राक्टर र हतियारसहित त्रिकिटतिर थप मद्दतका लागि भएको दृश्य समेत देखाएको छ त्रिकिट लगायत उत्तर र पश्चिमी क्षेत्रमा सुन्ने लडाकुले दुई हप्ता अगाडिदेखि नै कब्जा गरेको दावी गरेका छन् र विश्वकप फुटबल अंतर्गत आज भी क्वाटर फाइनल का दुई खेल होने वाक रात पौने 10 बजे हुने होने पेल में नेदरलैंड मेक्सिको भिड़नेदरलैंड समूह बी को विजेता हो भने मेक्सिको समूह एक को उपविजेता हो नेदरलैंड जारी प्रतियोगिता शत प्रतिशत नतीजा निले आजको खेलमा पनि विजयी हुँदै अन्तिम आठमा प्रवेश गर्ने तयारी हुनेछ भने ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको पनि उच्च मनोबलका साथ मैदानमा उत्रनेछ सा। नेदरल्यान्डका स्ट्राइकर रोबिन भान पर्सी भने आजको खेलमा मैदानमा उत्रने भएका छन् त्यस्तै पाउने दुई बजे कोष्टारिका र ग्रिस पनि आम्ने हुनेछन् जारी प्रतियोगितामा अप्रत्याशित नतिजा आत्मसात गरेका दुवै टिमको भिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ कोष्टारिकाले समूह चढमा इटलीलाई पराजित गर्दै सबैलाई स्तब्ध बनाएको थियो भने ग्रिसले समूह चडमा उत्कृष्ट प्रदर्शन गरेको थियो। होस्टोसका साथी भियाने घर बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबर को साथमा जय गलेसो रियल स्टेट एन्ड हाउसिंग प्रा